नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम रोजाइमा लोक भाकामा कार्यक्रम रोजाइमा लोकभाकाकारको नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट साथ मिलिरहेको छ विष्णु र म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम रोजाइ लो रोजाइमा लोक भाकाको यो श्रृङ्खलालाई सुनिरहनु भएको छ कार्यक्रम रोजाइमा लोक भाकामा पनि आउन सक्नुहुनेछ शून्य र शून्य सपन्न पाँच त्रिसठी तिन कार्यक्रममा आफूले रोजेको लोक भाका मार्फत चाहिँ तपाईँ जम्मा एकजना मित्रलाई सम्झिन सक्नुहुनेछ त्यसको लागि दुईटा टेलिफोन नम्बर हामीले कुल्ला गरिसकेका छौँ हामी सातामा दुई दिन आउने गर्छौँ मङ्गलबार र बिहिबार आज यो बिहिबारको बसाइमा उपस्थित भइसकेका छौँ हामी चार बजी अर्पण खबर कर पछि करिब करिब पाँच बजीसम्म उपस्थित हुने गर्दछौँ टेलिफोन सम्पर्कमा मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सन्जुजी के छ तपाईँको नयाँ नयाँ खबर नयाँ नासै छैन दादा अनि खास खानु भयो कि आज कुन भाका रोज्ने भनिसके हुन्छ एकजनालाई मात्रै सम्झिन पाइ नि सम्झ्यो भनेर चिन्ने नतिन्नी सम्पूर्णको लागि be charuncha थाहा छैन तिमीहरूमा भए प्यार हुन्छ रामचेख अनि कृष्ण गुरुङको सुधुर आवाजमा सजिकी लोक भाका गाईघाटबाट आउनुहुने सञ्जयजीले रोज्नुभएको हामीले पृष्ठभूमिमा राखिसकेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोक भाका रोजेर जम्मा एकजना साथीलाई सम्झिन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट सर अधिकारी सरूजी के तहत को नया नो खबर हमारा सब ठीक खाजा खाना भी नाई हम भैस आज कुछ रोजनेट नमस्कार फुले हेरा पयालै भयो फुल फुलेरा पयाल भयो आधी जो बन हस्खेलमै गयो आधी जो बन भयालय भयो उसमा हरायो आखि जसमा हरायो फुल फुल ै भयो फुल फुल मायालै भयो आधी जो बन्दखेलमै गयो आधी जो बन्द मायालै भयो यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रम रोजाइमा लोक भाकाको बसाइमा तपाईँलाई स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु रेडियो अर्पण डट कम डट एमपी लगइन गरेर पनि कार्यक्रम रोचाइमा लोकभाका सुन्न सक्नुहुनेछ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोकभाकाहरू रोज्न सक्नुहुनेछ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य छपन्न पाँच नम्बर तपाईँको लागि नै खुला गरिसकेका छौँ तपाईँ कार्यक्रममा आएर आफूलाई मनपर्ने लोकभाकाहरू रोज्न सक्नुहुनेछ आफ्ना आफन्तजनहरूलाई आप र सुनाउन सक्नुहुनेछ र कार्यक्रममा हामी रोजाइमा लोक भाका लिएर साताको दुई दिन उपस्थित हुने गर्दछौँ मङ्गलबार र बिहिबार आजकै यो बिहिबारे बसाइमा पनि हामी उपस्थित भइराखेका छौँ हामी बेलुका मध्यान्न चार बजीको अर्पण खबरपछि उपस्थित हुने गर्दछौँ र करिब करिब पाँच बजीसम्म तर तपाईँलाई मिठा मिठा लोकदुखुरी भाकाहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिने चक्रमा पनि जुटिराखेका छु तपाईँलाई लोकभाकाहरू रोज्नु मन लागेको छ आफ्ना आफन्त इष्टमित्रहरूलाई सुनाउन मन लागेको छ भने पनि शून्य सपूर्ण पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपूर्ण पाँच त्रिसठी बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आफूलाई मनपर्ने लोक भाकाहरू सक्नुहुनेछ हामी साताको दुई दिन उपस्थित हुने गर्दछौँ मङ्गलबार र बिहिबार आजकै बिहिबारे बसाइमा पनि उपस्थित भइसकेका छौँ हामी चार बजेपछि करिब चा पाँच बजीसम्म उपस्थित हुने गर्छौँ तपाईँकै लोकलप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाहजमा उपस्थित हुन्छौँ र तपाईँलाई मिठा मिठा लोकदोरी भाकाहरू सुनाउँछौँ र आजको यो रोजाइमा लोक भाकामा तपाईँ पनि आउन सक्नुहुनेछ सुन्नु सक्नुभस् त्रिसठी तिन सय बत्तिस र बाटो भएर कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर इच्छा आइराखेको छु र उहाँ कार्यक्रममा आउने तत्कर्म गर्दै हुनुहुन्छ उहाँले भाका रोज्दै हुनुहुन्छ म उहाँलाई एकैछिन पछाडि कार्यक्रममा स्वागत गर्छु तपाईँ पनि आउन मन लागेको छ भने शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय कार्यक्रममा आउन सक्नुहुनेछ आजको यो कार्यक्रम रोचाइमा लोकभाकाको श्रृङ्खलामा हामी निकै नै रमाइला लोकदोहोरी भाकाहरू साथीहरूले रोज्नु भएको छ तपाईँ पनि त्यस्तै लोकभाकाहरू रोज्न चाहनुहुन्छ भने शुन्य सपन्न र शुन्य सपन्न पाँच त्रिसठी तिन भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोनसम्म कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ के भन्नुभयो <that> चन्डिङ भन्ज्याङबाट आउने हो भने साथीको नाम चाहिँ अलिकति मैले बुझ्न सकिनँ तपाईँको आवाज सानो आइरहेको छ के होला फेरि एकचोटि भनिदिनु पर्ने भयो एलिसाजी के छ तपाईँको नयाँ नौलो खबर अनि खास खानु भयो कि न ए, ए, ए अनि आज कुन भएका रोच्ने नि कोसको लागि धन्यवाद छुट्टिन्छु इलिसाजी नमस्कार को देश में बनो संविदा मार्ई दुनिया सुंप दुटा बार छो बागवा पैलो मेर पेरा सफल दोसों देश में बनो संविधान पहिलो मेरो विरोधी सफल होस् दोस्रो संविधान बनाओस् भन्ने निकै नै रमाइलो लोक भाका लो रोजेर गइसक्नु भएको छ चण्डेभन्जाङबाट आउनुहुने एलिसा गुरुङले यिनी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै यति जसम्म रेडियो अर्पण एक सय सुनेर साथ दिनुहुने र इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट लगन गरेर विश्वको जनसुकैको नाममा रहेर पनि साथ दिनुहुने तपाईँलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु विशेष धन्यवाद दिन चाहन्छु फोन गर्ने साथीहरू हुनुहुन्थ्यो गाईघाटबाट सन्जु पदमपुरबाट सर अधिकारी अन्तिममा गर्ने साथी चण्डी भन्ज्याङबाट हुनुहुन्थ्यो एलिसा गुरु फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धन्यवाद र तिनजनासम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र विष्णुलाई पनि हृदयदेखि नै धन्यवाद भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री यो भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै म दिवस मगर पनि विदा हुन्छु नमस्कार आज को दर्पण सुनो